दुई सय सतासी पुरानो स्वयं पाठ ब्याले नमस्कारपूर्ण सबै रेडियो पास मंत्री पर अध्यक्ष खिलोराज देमीकृत नेकओवादी का अध्यक्ष पुष्पकमल दाल प्रसन्न बीच आज छलफल बिहान मंत्री परिषद का अध्यक्ष को सरकारी निवास बल अटार में छलफल में दलच विवादित संवधान सभा निर्वाचन आवश्यक निर्वाचनको मेती घोषणाका विषयमा छलफल भएको छ भेटमा अध्यक्ष रेग्मीले भोलिसम्म विवाद मिल्ने नदेखेकाले सरकारलाई आफ्नो हिसाबले अध्यादेश जारी गर्ने अनुमति दिन आग्रह गरेको श्रोतले जनाएको छ एकीकृत माओवादी प्रचण्डले दलहरूबीच भइरहेको छ दलहरूबीच छलफल भएको र भोलिको बैठकमा सहमति हुने विश्वास दिलाउनु भएको प्रचण्डका सहयोगी शिव खकुरेले जानकारी दिनुभयो दलहरूले हिजोको बैठकमा सहमति गरेर सरकारलाई सुझाव सहितको सिफारिश गर्ने बताए पनि हिजो बैठक बस्न सकेन संविधानसभा अध्यादेश त्रेज होल्ड समानुपातिक सीट संख्या दल दर्ताको लागि आवश्यक हस्ताक्षर सङ्ख्या उम्मेद्वारले बुझाउनुपर्ने सम्पत्ति विवरण लगायतका विषयमा दलहरूबीच विवाद रहेको छ सरकारले निर्वाचन अध्यादेशका विषयमा आज छलफल गर्ने भएको छ दलहरू बेच सहमति जोच्न ढिलाइ भएपछि सरकारले निर्वाचन अध्यादेशका विषयमा सरकारका तर्फबाट छलफल गर्न लागेको हो आज बस्ने मन्त्री परिषद बैठकमा दलहरूबाट आएका फरक फरक अडान र सरकारको धारणा समेटेर अध्यादेश राष्ट्रपतिकोमा पठाउने विषयमा छलफल हुनेछ मन्त्री परिषद बैठक केबेरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य बोलाइएको छ नेकुपा एमाले पार्टीले चलाएको चुनावी अभियान नेताहरूको जिम्मेवारीका विषयमा आज छलफल गर्दैछ आज बस्ने स्थायी समितिको बैठकमा अहिले देशव्यापी चलाइरहेको अभियान संविधान सभा निर्वाचनबारे दलहरूबीचको छलफल र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ एमाले सचिव युवराज केही सदस्यको जिम्मेवारी एमालेमा आउन चाहने नेताहरूलाई दिन सक्ने भूमिका लगायतका विषयमा छलफल हुनेछ कार्य संविधानसभा विघटन भएको आज एक वर्ष पुरा भएको छ गत वर्षको जेठ चौध गते राति चार वर्ष कार्यकालको संविधानसभाले संविधान नै जारी नगरी विघटन भएको थियो दुई चैत्र अठाइस गते भएको पहिलो संविधानसभाको चुनावपछि दुई जेठ चौध गते बसेको पहिलो बैठकले दुई वर्षभित्र संविधान जारी गर्ने जार गरी कार्यकाल तोकेको थियो तर दलहरूबीच आपसमा सहमति नहुँदा दुई वर्षे कार्यकाल र थपिएको दुई वर्ष गरी चार वर्षमा पनि संविधान जारी हुन सकेन संविधानसभाभित्र रहेका दलहरूका मा राज्य पुनर्संरचना शासकीय स्वरूप लगायतका विषयमा सहमति जुट्न नसकेपछि विघटन हुन पुगेको थियो संविधान सभा विघटनपछि तत्कालीन बाबुराम सरकारले मंग्सिरमा चुनाव गर्ने भने पनि त्यस पनि बीचमा सहमति जुट्न सकेको थिएन राजनैतिक गतिरोध लम्बिरहेको बेला गत फागुन तिस गति राति चार दलबीच र प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्री परिषदको अध्यक्ष बनाउन सहमति गरेका थिए सहमति अनुसार संविधान सभाको दोस्रो चुनाव मंगसिर म शान्तसम्म गरिसक्ने तय भएको छ तर अहिलेसम्म दलहरूबीच सहमति नहुँदा सरकार ने चुनाव को अहिले घोषणा कर नक्ता अने अन् र उत्तरको लमाहाजंगलमा गइराती ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको चन्द्रनी घापुर सड़क खण्ड अन्तर्गत लमाहाजंगलमा गुड़ाबाट स्पिडर लिएर बाह्रतर्फ जाँदै गरेको ग नम्बरको ट्रक दुर्घटना भएको थियो दुर्घटना भएको ट्रकमा चानक आग लागि हुँदा जलेर भक्तपुर ताथली दुई घर भएका श्रीराम थापा अर्को एक अशोक यादवको मृत्यु भएको इलाका प्रहरीकालाई चन्द्रनी घापुरले जनाएको छ ट्रकमा लागेको आगो सदरमुकाम गौरबाट बोलाइएको वर्णयन्त्रक सहायतामा नियन्त्रणमा लिएको थियो आग लागेबाट ट्रक जलेर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ जलेर मृत्यु भएकाहरूको शबलाई जिल्ला अस्पताल गौरमा राखेको जिल्ला प्रहरीकाले रौतहले जनाएको छ बागलुङमा 32 तोला सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ग एक छ तीन एक दुई शून्य नम्बरको ट्याक्सीमा वैध सुन ल्याउँदै गरेको अवस्थामा भारतीय नागरिक निरञ्जन पौलालाई गैराती मालढुङ्गा नाकामा पक्राउ गरेको जिल्ला प्रहरीकारले बाग्लुङले जनाएको छ घटनाको अनुसन्धान भएको प्रहरिरीक्षक प्रकाश लापकोटाले बताउनुभयो इराकको राजधानी बगदादमा भीषण हमला हुँदा छैसठी जनाको मृत्यु भएको छ चिया मुस्लिमको बाउले भएको बजार क्षेत्रमा किनवेशमा व्यस्त मानिसलाई लक्षित गरी गरेको आक्रमणमा कयौं मानिस घाइते भएका छन् बढ़दो राजनैतिक तनाव र साम्प्रदायिक हिंसाले बढ़ोत्तरी पाइरहेको समयमा भएको यो आक्रमणले नागरिकहरू निकै त्रासित भएको एक अधिकारीले बताएका छन् यो वर्ष भएको निरन्तरका साम्प्रदायिक हिंसाले गत सन् दुई र दुई हजार भएको साम्प्रदायिक हिंसालाई माथ गरेको विश्लेषकहरूले बताएका छन् र गोर्खा कप फुटबल प्रतियोगितामा आज समूह अन्तर्गतका दुई खेल हुँदैछन् काठमाडौँको दशरथ रङ्गशालामा दिउँसो दुई बजे सरस्वती युथ क्लब र झापाको मोनाल क्लब भेट्दैछन् अघिल्लो खेलमा हार बिहोरीको यी दुई टोली क्वार्टर फाइनल चरण में प्रवेश को संभावना कायमी राखना खेल जितने पर दबाव में सं अगिल खेल में सरस्वती मछिन्द्रसंग रोनाल पुलिस क्लबसंग पराजित होते दिवसों बजे नेता पुलिस और मछिन्द्र क्लब विषय प्रतिस्पर्धा होते अगिलो खेल जितेगा दुबई टोली आजक खेलपटी जित्ते क्वाटर फाइनल प्रवेश सुनिश्चित करने योजना में सं गोर्खा कप में सोमवार खेल में हिमल क्लब के बॉयज यूनियन ल जावला खेल यूथ क्लब ने फ्रेण्ड्स क्लब हवस् त बिहान एघार बजीको अर्पण खबरहरू सकियो म नमस्कार